को माध्यम सात दिनसम्मको अविरल वर्षापछि पानी रोकिएको थियो सधैँ सुत्ने खहरे पनि केही दिनसम्म त डङडङ गरेर उर्लिए जताततै पाखाहरू सोहरिए घरहरू पनि बगे पूर्ए सुतेको ओछ्यान र मझेरी नै चिहान भए धेरैका धेरैका घर बगे खेत बगे गोठ बगे धानको बिउ बग्यो सर्वस्व स्वहा भयो धेरैको आठ दिनका दिन पानी ठ्याम्मै रोकियो टलापुर घाम लाग्यो अलिकति राहत मिलेको थियो सबैलाई घाम लाग्दा बग्नबाट बचेका आँगनहरू अलिकति अख्रेका थिए सकिएका खानेकुराको जोहो गर्न पाएका थिए सबैले सरकारी टोलीले पनि बाढ़ी पीड़ित क्षेत्रमा केही राहत बाँड्न पाएका थिए पानी रात यही कथ बांकी आजको उदगार को उठान गये कार्यक्रम उद्गार सुनेर बसी राख्भ संपूर्ण सृजनशील मन प्राविधिक साथी राधिका ओझा रमेश पौड़ हार्दिक हार्दिक स्वागत करद अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारमा कथा चर्चा गर्छौं र कथाकार हुनुहुन्छ मन्दिरा मधुश्री उहाँको भर्खरै मात्र प्रकाशित कथाकृति बुधनको घोडी हातमा लिएर बोलिराखेका छौ र कथाकार पनि यतिखेर रेडियो नेपालको स्टुडियो मन्दिराजी हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बुधनको घोडी कथाकृति लिएर आउनु भएको छ विमोचन पनि बडो भव्य र सभ्य कार्यक्रममा गर्नुभयो हजुर हार्दिक धन्यवाद मन्दिरा मधुश्री भनेर त गजलकार भनेर चिने अब हामीले सुरुमा आउँदाखेरि सुरुमा <laughs> त मैले कथा नै लेख्ने सुरु गरेको थिएँ सुरुमा कथा छापिँदा मन्दिरको इरालाबाट नै छापिएको थियो अनि पछि जब मैले गजल लेख्न थालेँ गजल लेख्नको गजल लेख्दा गजलको रुल अनुसार नियमअनुसार तखलुस भनेर आफ्नो नाम पनि समावेश गर्नुपर्ने रहेछ त्यो थाहा पाएपछि अनि मैले त्यो गजलको नाम परिपूर्ति गर्नको लागि मैले मन्दिराबाट मधुश्री थपेर लेख्न थालेको गजलकार भएपछि मधुश्री थप्नु भयो थपिएको मन्दिरा कोइराला नै भनेर कथा लेखिन्थ्यो पहिला पहिला छापिएको शुरूमा छापिँदा मन्दिर छापिएको छ लेख्न थालेको पनि पन्ध्र बिस वर्ष त भयो होला है बिस वर्ष त अलि भएको छैन होला सन्ताउन्न अन्ठाउन्न बाटो डेढ दशकको यात्रा तय गरियो यहाँको रस्ती बस्ती भनेको भोजपुर है हजुर पहिला जन्मेको चाहिँ हो अनि म सात क्लाससम्म त्यहाँ पढेको सात कक्षा ते पास भएपछि अनि त्यहाँ अरू हामी पढ्ने ठाउँ स्कुल थियो स्यामसिलामा राधाकृष्ण अहिले उच्चमावि भयो त्यतिखेर निमावि थियो त्यहाँ त्यसपछि आठ कक्षादेखि थिएन पढ्नको लागि कि त जानु पर्थ्यो सदरमुकामको विद्योदय स्कुलमा जानुपर्थ्यो अनि हामीलाई त्यहाँ टाढा हुन्थ्यो जानलाई हाम्रो घरबाट चाहिँ एक डेढ लाग्थ्यो त्यो पुन स्कुल पुग्न हाई गार स्कुल पुग्न अनि त्यतिखेर हाम्रो अर्को घर सुनसरीमा सुनसरीको खनामा थियो अनि खनारमा चाहिँ हाम्रो घर अगाडि नै हाई स्कुल थियो अनि मेरो बुवा पनि त्यतिखेर सुनसरीमै सर्भिस त्यतिखेर त्यति सरवा भएको थियो त्यहीँ थियो अनि म हामी चाहिँ बहिनी र म उहाँ सात पास भएपछि आठ कक्षा पढ्नको लागि सुनसरीको खनामा हाम्रो खनारको शार उच्चमा विद्यालय थियो त्यहाँ पढ्न आएर हामी यसरी कथा गीत र गजल है हजुर हजुर साहित्यमा यो बुदनको घोडी कथाकृति विमोचनको दिनमा एउटा साहित्यिक प्रतिष्ठानको पनि शुभारम्भ गर्नुभयो हामीले यस्ता कथाकारहरूलाई निम्ता गरिसकेपछि एउटा कुन कथा पढ्नुहुन्छ म यही गुदनको घोडी कथा संहित भएर रहेको एउटा मासुको तिर्सना भन्ने कथा पढ्छु यो चाहिँ मेरो लगभग अन्ठाउन्न उन्साठी सालतिर गरिमा छापिएको थियो आँसुको तिर्सना गजेन्द्र साउकोमा दाउरा चिर्न छरे भोलि बिहानैदेखि पठाइदिए भनेर गएका छन् सुन्तलीले ढिँडोको डल्लो थपिदिँदै कालेलाई दिउँसोको खबर सुनाइदिए को थियो सुना खेताला भन्नलाई काले सोध्यो गजेन्द्र साउ आफै आएका थिए कुनै कताबाट हौ आसामी उठाएर आएका आरे जसरी भए पनि पठाइदे भनेर गएका छन् सुन्तलीले पुनः स्पष्ट पारे के भन्थे त अरू त्रसित अनुहारले काले हेऱ्यो सुन्तलीलाई के भन्नु आनेकाने गर्ने होइन नि फेरि भोलि गाउँमा बसेर चाडबाड मार्नु छ कि छैन फेरि तिमीहरूलाई पो भन्दैथिने चाडको बेला मालिक चाड मान्न पाइन पाँच पाथि कुदो निगाओस् न भन्दै मेरो ढोकामा म्याउ म्याउ गर्न आयो भने फेरि लात्ताले भकुन्डु खेल्न ला नपरोस् रे भन्दै कालेलाई भनेर गएका छन् सुन्तलीले सक्कल बमजिम नक्कल सुनाई काले गाँस छुट्याएको ढिँडोको डल्लो हातले खेलाउँदै टोलाएर भन्यो खै के गरौँ के गरौँ तोरी छर्दा ल्याएको माझा घरको दुईवटा पर्नु तिर्नु अझै बाँकी नै छ त्यसैले भोलि मल बोक्नलाई उसले बिहानै खेताला भनेको थियो मैले हुन्छ भनेको थिएँ अब यता नजाउँ भने साउ रिसाउँछन् फेरि साह्रो गाह्रो परेको बेला उनकै शरणमा सहयोगको भिख माग्न जानुपर्छ कुनमुख लिएर जानु उता नजाउँ भने गोरु ल्याएर जोतेको तिन महिना भइसक्यो तोरी छर्न ल्याएको अहिले तोरी पाक्न आँटिसक्यो तो त अझै पनि पर्व तिर्न बाँकी नै छ फेरि मकै छर्नलाई चाहिने बेला हुन आँट्यो के भन्दै गोरु माग्न जानु काले आफूभित्र मडारिएको अन्तर्धन्दलाई एकै सासमा उक्केलियो भइगो त गोरुको पर्व त पछि तिर्दै गरौँला नि माझा गरे दाइ त कुरा बुझ्छन् नि उनी पनि त हामी जस्तै त हुन् नि फेरि उता साउकोमा गएन भने त रिसाएर चौपट्टै हुन्छ अनि दसैँमाना ल्याएको खर्च अहिले तिर भन्दै आयो भने के गरौँ ल त्यही भएको एकफोक्टो बारी पनि खुसेर लग्यो भने के हुन्छ भन त त्यसैले भोलि बिहानै साउकोमै जाऊ माझघरि जा दाइले म मा सम्झाउँछु बरू सुन्तलीले साउकोमा नजान भोलि पर्न सक्ने परिणामको सम्भाव्यता व्यक्त गरे काले गाँस छुट्याएको ढिँडोको डल्लो हातमा खेलाइ मात्र रह्यो उठाएर मुखसु म लानु उसलाई पटक्कै मन लागेन भुडीमा कलकल्ली भोक भए पनि आफूमाथि आइलागेको परिबन्धलाई सम्झाउँदै झुरुक्क उठ्यो अनि पानीको लोटा टिपेर जुठेल्नातिर लाग्यो चुठेर आएपछि ऊ डिलमा ओछ्याएर आएको गुन्द्रीमा डङरङ उतार्नु परेर पल्ट्यो काम त गदाएको जस्तो गर्नु पर्यो साउकोमा गयो भने धानको भात चाहिँ खान भेटिन्छ होला भोलि भन्ने कल्पना गर्दा गर्दै ऊ कतिखेर भुसुक्क निधायो भोलिपल्ट बिहानै काले गजेन्द्र सागुको तिर लाग्यो काँधामा बन्चार बोकेर सागु दलानमा राखेको खाटमाथि बसेर तमाखु गुटुर गुटुर पारिरहेका थिए कालेलाई देख्ने बित्तिकै ए त आइपुगेस भन्दै कुटिल मुस्कानको साथ झुगा मुसा अनि खोपामा राखेको सालको पात र सुर्ती दिएर कालेको आथी सत्कार गरे काले सालको टपरीको एउटा पात निकालियो र एक बिँडी बनाउन पुग्ने जति च्यातियो र बिँडी भेर्न थाल्यो साहुले आँगनमा थुपारी राखेको काठको मुढातिर हेरेर आज यति दाउरा चिरिसक्नुपर्छ है काले भनेर हराए दिउँसो कार्की गाउँको माइला कार्कीको छोरो घरमा खसी काट्ने अरे मासु खाने भए लिन आउनु अरे भन्दै न बाले पठाएको भन्दै साहुलाई बोलाउन आयो भित्र पसेर साउनीसँग सल्लाह गरेर एकछिन मासु लिन लागे कार्की गाउँतिर साहु काले आँगनमा दाउरा चिरिरहेको थियो मासुको नाम सुन्ने बित्तिकै कालेको मुखमा सर्र पानी आयो हुन पनि दसैँ पछि उसले मासु देखेकै थिएन मुखमा भरिएको पानीलाई घुटुक्क निल्दै उसले सोच्यो ओहो आज साउकै पनि बस्न पाए त धानको भात्र मासु खानु पाइन्थ्यो नि माटे मुख पनि फेरिन्थ्यो तर के उपाय गरेर पो बस्नु लौ त भित्री मनले काले साउकै बस्ने अटोट गर्यो त्यसैले ढिलो ढिलो गर्दै उसले साँझसम्म लगाएर दाउरा चिरिरह्यो दाउरा चिर्न अझै थिएन उता साउ पनि मासु लिएर आए दाउरा चिर्न अझ बाँकी देखेर उसले उनले कालेलाई हप्काउँदै भने के हो काले अझै सकिन साँझ पर्न आँट्यो त खै मालिक दिनभरि टुसुक्क नबसिकन चिरिरहेकै छु तर अझै सकिएकै छैन बरू आज यहीँ बसेर भोलि बिहानभरिमा सकिदिन्छु नि है मालिक काले नधन गरेर दशौंलाई जोड्यो धन्न साहुले कालेको कुटनीति बुझेनन् आफूले हराएको काममा कालेको बफादारीता देखाएको ठानेर हुन्छ भन्ने संकेत दिए आफ्नो भित्री योजना सजिलै सफल भएकोमा काले मनमहन ईश्वरलाई धन्यवाद दियो काले एकता जातमा पनि सानो भन्दा सानो अर्को तन्नम गरी उसलाई घरभित्र गएर बस्ने अधिकारमाथि सायद जातीयताको अमताले प्रतिबन्ध लगाएको थियो त्यसैले दलानमा गुन्द्री ओछ्याई दिएर गजेन्द्र साउकोमा उसको अतिथि सत्कार गरियो उतै गुन्द्रीमा घुँडामा टाउको टेकाएर बस्यो जे आज साउकोमा मिठो मासु भात खान पाउने आशामा उ दङ्ग परेको थियो उसले घरमा सुन्तलीले प्रायः जसो पस्कने मकैको भात र ढिँडो मुलाको गुन्द्रुक अलिकति मिठो बन्यो आलुको चानामा हालेको झोल सम्झेर एकचोटि मुख बिगार्यो औसीको रात बाहिर चु घुप्ट्याए जस्तो अँध्यारो थियो भोकले र थकानले ऊ लखत्तरान भएको थियो कतिखेर पुर्लुक्क पल्टेर ढार्सो ज्याउनु जस्तो भएको थियो तर पल्टेपछि फेरि निधाइहालियो भने मासुवात खानु नपाइने पो हो कि त्यही डरले ऊ पल्ट्न पनि सकेन कालेलाई भोकले पनि एकदम सताएको थियो दिउँसो साउनीले दिएको खाजा मकै भटमास र गुन्द्रुकले पनि अघि नै आफ्नो अस्तित्व छोडिसकेका थिए कतिखेर नेपथ्यबाट खाना खाना बोलाइने हो भनेर काले कानलाई चनाखो बनाएर काले बसेको थियो लामो समयको प्रतीक्षा पश्चात बल्ल गजेन्द्र साहु हातमा बत्ती लिएर काले सुति सकेस् भन्दै बाहिर निस्के छैन हजुर काले जवाफ दियो साउनी पनि एक हातमा हलुङ्गेको थाल र एक हातमा गिलास लिएर बाहिर निस्किन् अनि कालेलाई सहानुभूति देखाउँदै भनिन् दिनभरि काम गरेको भोक लागिसक्यो भात खानु बसे काले काले प्रश्न हुँदै भन्यो हसमाले साउनीले थाल र गिलास भुइँमा राखिदिन् काले उत्सुकतावश थालमा हेर्यो थालमा आखा पुग्ने बित्तिकै खङ्ङ भयो थालमा उसले सोचे अनुरूपको खानेकुरा थिएन न त त्यहाँ धानको भात थियो न त मासुको चोकटा नै हलुङ्गेको थालमा तिन टोइली मकैको भात र इस्कुसको झोल तरकारी थियो ऊ खानेकुरा हेर्दा हेर्दै त्यसै टोलाएर सोच्न थाल्यो यो खानेकुरा त हाम्रो झोपडीमा पनि त सधैँ सधैँ पाक्छ नि यत्रा साहुको घरमा पनि यही पाक्छ कति नै मिठो खान पाइन्छ भनेर बसेको त यही दिन्छन् भनेर जानेको भए त आफ्नै घरमा गइहाल्थ्यो नि कमसेकम घरको च्याख्लोमा स्वास्नीको माया त मिसिएको हुन्छ यी गरिबमा र साउहरू डर धम्की र कर्कापले जसरी भए पनि गरिबका पसिना मात्र खाना खोज्छन् तर गरिबको त मनै होइन आत्मै होइन भने चाहिँ सोध्छन् सोच कुरुसहरू एकमुठी भात खान दिन पनि लोवाले सक्दैनन् काले मनमनै भए पनि आक्रोश पोख्यो काले टोलाएको देख्दा साउ कड्के होइन के भयो काले तँलाई भोक लागेको छैन कि के हो खान खोज्दैनस् त केही होइन मालिक बियान म मा यहाँ आउन हिँड्दाखेरि सानो भुरोले साउबाकोमा जाउली भात खानु म पनि जान्छु भन्दै झगडा गरेको थियो मैले भरेमा आउँदा ल्याइदिन्छु भनेर रा फकाएर आएको थिएँ अहिले खाने बेलामा त्यही छोरो झुलुक्क सम्झेँ मुरदार अहिले पनि उहाँ मेरो बाटो हेरिरहेको होला काले स्वाभाविक जस्तो हुँदै भन्यो साउ साउनीले मुखामुख गरेको साउनीले ओठ्रेले प्याइन् अनि हकार्दै गई काँसु झारिन् भुँडीमा कति भोक लागेको होला कति नसम्झी खुरुखुरु खा यति भनेर दुवै दम्पति भित्र पसे कालेलाई थाल्नुभएको च्याङ्ख्लाको भात र यसो उसको तरकारी नखाउँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको का अनुहार भयो उसले बलसीमा गएर हात पखाल्यो अनि आएर कपाको का भोक मार्न थाल्यो च्याख्लाकै भात भए पनि कालेलाई मासुको चाहिँ लोभ थियो मासु नै पाकेको छैन होला पछि पाकेपछि देलान् यो चाहिँ खाँदै गर्नु पर्यो भन्ने मन बुझायो सायद भात थप्ता मासु दिन्छन् होला भन्ने लोभले उसले अगाएर पनि भात थप्यो तर साउनेले कुई च्याख्ला र ल्याएर दिनु काले मासुको आशमा तरकारी च्याख्लाको डल्लोले छोपियो पुनः तरकारी भनेर माग्यो साउनेले फेरि पनि इस्कुसको चाना ल्याएर दिएपछि मासु पाकेकै रहेनछ भनेर चित्त बुझायो उसले काले अघि नै अगाइसकेको थियो अरू भात उसले खाएन आफू छेउमा बसेर अघिदेखि घाँस रहेको पाङ्रे कुकुरले सबै भात आँगनमा लगेर घोप्ट्याइदियो अनि थाल्ट गिलास पखालेर ढोका निर ठड्यायो आएर र आएर त्यही गुन्द्रीमा बस्यो भित्रबाट मासुको गन्ध आउन थाल्यो काले गन्धमा अल्झिरहेको उसको आत्मालाई आफैले सान्तवना दियो मलाई भोक लाग्यो भनेर पहिले भात खान दिएका रहेछन् मासु त भर्खरकै पो पाक्दैछ क्या पाकेपछि त दिइहाल्छन् नि उसका आँखा र कान ढोकातिर निकुरिएका थिए कसौडीमा मासु चलाउँदा डाडु ठोकिएको कन्ट्याङ कुन्टुङ आवाज पनि आउँथ्यो बेला बेला मासुको सम्झनासँगै उसको मुखमा सर पानी आइहाल्थ्यो मुखमा भरिएको पानी ऊ घुटुक्क पार्थ्यो भित्र कोही हिँडेको जस्तो आवाज सुन्यो ऊ सतर्क भइहाल्थ्यो मासु लिएर मासु खानु उठै काले भन्दै कोही आउँछ कि भन्ने उत्सुकता बस ढोका तर अफसोस त्यहाँ कोही आउँदैनथे उसले भर्साको आफ्नो मनलाई अन्त कतै लगेर अल्मा खोजियो तर पापी मन अन्त कतै अडिएन त्यही मासुको तिर्सानामा दौडेर पुगिहाल्थ्यो रसाएर मुखमा भरिएको पानीलाई उसले थुक्न पनि सकेन घुटुक्क निल्थ्यो बेला बेला आशै उसले लामो समय प्रतीक्षा गरियो मासुको लोभले उसले निन्द्रा बिर्स्यो थकाइ बिर्स्यो रातको प्रथम पहर पनि बित्न लागेको थियो एउटा उज्यालो भित्रबाट निस्क्यो काले मासु ल्याइदियो भनेर निकै खुसी भएर मिलिक्क च्याएको ढोकातिर तर साहुले काले सुत्नलाई लुगा ल्याइदिएको रहेछन् एउटा राडी र एउटा ढुस्सा फ्यात्ता भुइँमा फ्याँकिदिएर लगाए सुतै काले भन्दै उनी भित्र पसे काले कालेसँग साउनेले अझै पनि उसले मासु दिन्छन् कि भन्ने आश बाँकी थियो ध्यान घर घरभित्र नै राखेर उसले ओछ्यान लगायो खै त मासु थापै काले भन्दै साउने होइन त कि बिर्सेका पो हुन् कि उसले एउटा उपाय सोच्यो बिर्सेका नै रहेछन् भने सम्झेला भनेर दिउँसो खाएर बाँकी राखेको ठुटे बिँडी निकाल्यो कानमाथिबाट र साउनी आगो दिनु न त भनेर बोलायो ढोकातिर हेरेर उसलाई आगोभन्दा पनि मासुको लोप थियो आगोसँगै मासु पनि ल्याइदिन्छन् भन्ने आश पनि घरक्क पारेर साहुले ढोका खोलेर ला भनेर आगोको अगुल्टो तेर्स्याए कालेतिर अह अगुल्टोको मधुरो उज्यालोमा साहुको अर्को हातमा मासुको कचौरा अरू केही पनि देखेन काले ढोका को देखे खोल्दा वास्छ तातो आगोसँगै मासुको मिठो बाँच्न पनि कालेको नाकमा आएर पानी भरियो मुखमा काले मुखमा भरिएको पानी घुटुक्क निलिएर अगुल्टो समाएर बिँडी सल्कायो साउ भित्र पसेर ढोका लाए भित्रबाट बेला बेला डाडुले मासु चलाउँदा कसौडी बजेको आवाज पनि आउन अघिदेखि बन्द भइसकेको थियो काले ठुटे बिँडीको धुवा तान्दै ढोकातिर नै हेरिरह्यो बिउँको तितो धुवा ताने पनि मनले मासुको स्वाद लिइरहेको थियो बिउँडी जलिसकेर हात पोल्दा मात्र उजासँग भएर आँगनतिर फ्याँक्यो बाँकी ठुटोलाई मुखभरि बिउडीको तितो थुप भरिए पनि यसपटक पनि उसले घुटुक्क निल्यो त्यसलाई किनकि की त्यसमा मासुको स्वाद पनि मिसाएको थियो उसले उसले लाग्यो पक्कै पनि बिर्सिएका होलान मासु दिन मलाई यसरी बिर्सन त नपर्ने हो केही बेर त्यतिकै घोरिएर बसिरह्यो गुँडामाथि टाउको राखेर कुनै के, के, रा रा। के सोचेर झुरुक्क उठेर ढोकाको अगाडि गयो अनि निहुरेर ढोका तान्ने पालबाट भित्र च्याउन थाल्यो भित्र साउसाउनी मासुवात खाँदै थिए उनीहरूले जतिपटक हातले घाँस उठाउँछन् त्यति नै पटक काले थुक्निलिरह्यो गुटुक गुटुक मुख मिठाइरह्ययो अन्तमा साउनेले कसौडीको सबै मासु सकिने र एक डल्लो भात हालेर पुछफाछ पारेर थालमा खनाएपछि भने उसलाई औडा भयो रिङटा चल्ने जस्तै भयो उभिएर हेरिरहन नै नसक्ने भयो खै के भयो के भयो भित्रदेखि भुट लिएर आयो चित्त काटियो डाँक छोडेर रुन मन लाग्यो उसले भित्र हेरिरहन मनगरेन फनक्क फर्कियो अर्कोपट्टि र अघि ओछ्याइरहेको ओछ्यामा गएर बस्यो काले किन हौ किन चुप लाएर बस्नै सकेन मनले मान्दै मानेन उसको कतै पहिले नै मेरो लागि भाग छुट्याएर छेउतिर राखेको पो छ रा। कि उसलाई त्यस्तै लाग्यो यसै भनेर मनलाई सान्त्वना दियो तर मनले पत्याउन पनि चाहेन र नपत्याउन पनि त्यसैले फेरि उठ्यो ढोकामा गएर अहिले जसरी भित्र च्याउन थाल्यो भित्र साउ तमाखु तान्दैथिए अँगैना नेएर बसेर साउनी मजेरीमा भाँडा मस्काउँदै थिइन् दुवै अघि खाएको मासुकै बारेमा कुरा गर्दैथे साँच्चै राम्रो मासु दिएछ है कार्कीले त अघि साउनीले भनिन् हड्डी पनि त्यो एउटा नलीखुट्टाको ठुलो र दुई चारवटा सानो बाहेक त थिएन है साउले सोधे हो त भुटुवा पनि पक्कु जस्तै मिठो भएछ झोल पनि बडो स्वादिलो मैले त सर्दी नै जाने गरी पिएँ आनन्द आयो मलाई त साउनीले थपिन् काले पनि मासुको स्वाद सम्झाउँदै मुखमा भरिएको पानी घुटुक पारियो आँखा उनीहरूबाट हटाएर अगानको छेउछाउ वर सबैतिर दौडायो अह कतै पनि केही भाँडो देखेन उसको भाग राखे जस्तो काले चारैतिर आँखाले भ्याजसम्म हेऱ्यो तर कतै देखेँ जस्तो लागेन तै पनि आँस बोकेर भित्री च्याइरह्यो तर साउ तमाखु खाइसकेर सुते साउनी पनि धन्दा सकेर सुत्ने तर्खर गर्न लागे काले सल्लाग सुक्क भयो उभिनै नसके जस्तो भएपछि निराश भएर फर्क्यो ऐकै जस्तै अनि ऊ छ्यानमा पल्ट्यो धुस्साले मुख छोपेर कोसिस गर्यो अह मन कता कता भागिरहेकै थियो के के खोजिरहेको वा पर्खिरहेकै जस्तो थियो कति काबुमा ल्याउन खोज्यो मनलाई दसैँमा खाएको मासु सम्झेर चित्त बुझाउन खोज्यो तर पटक्कै सकेन पालैपालो कोल्टे फेरिरह्यो अह मन निद्रामा पटक्कै लागेन काले फेरि उठेर बस्यो अनि झिन आँसा बोकेर साउनी अलिकति पानी खान दिनु न भनेर माग्यो पक्कै पनि यसपटक त तँलाई त मासु दिनै बिर्सिराखेको ला मासु पनि खा भनेर ल्याइदिन्छन् मासुको कचौरा पनि आउँछ भन्ने लागेको थियो उसलाई ढोकाको पुवलबाट बत्तीको उज्यालो बाहिर छिरेपछि काली चना आएको भएर ढोकातिर नि हेरिरहेको थियो साउनीले ढोका खोल्दै आ कति थोक चाहिएको यसलाई पनि घरि आगो घरि पानी ला पानी होइन त किन नसुतेको यतिखेर पनि घरको छानसम्जिस होला होइन भन्दै पानीको लोटा दिन खै के भो के भो पटक्कै निन्द्रै लाग्दैन मालिक नै भन्दै साउनीको हातमा हेऱ्यो उसले एक हातमा बत्ती रहेको हातमा पानीको लोटा बाहेक उसले आशा गरेको चिज केही पनि देखेन साउनीको हातमा खङ्ङ भयो लोटा समाउन दिएर साउनीले ढोकाको आगो खुत्रुक लगाइ भित्र पसेर दुःख मान्दै अतृप्त आशा वा तृष्ण बोकेर ऊ पनि पल्टियो र एकछिन पछिको छटपट्टिमा दिनभरिको थकाइले गर्दा ऊ भुसुक्क निधायो बिहान चराहरू चिरबिराउन थालेपछि काले बिउज्यो ऊ नजिकै बसेर पाङ्रेले नलीखुट्टाको हड्डी ठुलो हड्डी ल्याएर स्वाद मानि माने चपाउँदै थियो काले त्यो दृश्य उसको मुखमा पानी सर तर यसपालि भने उसले मुखमा भरिएको त्यो पानी निलेन आँगनतिर पिचिक्क थुकिदियो त्यो थुकमा उसको गरिबी र साहुप्रतिको घृणा पनि मिसिएको थियो अलिकति आफू पनि मिसिएको छ कुनै बालापनका यादहरूलाई बालापन पनि अलिकति बालापन भन्दा पनि अलिक माथि नै गइसकेपछि पनि अलिक बालापन बिताइसकेको उमेरमा किशोर उमेर भनौँ न त्यो बेलाको उमेरमा अलिकति यो पात्रसम्म मिसिएको छु भनेपछि त्यो परिवेशमा नहोला तर यो मासुको तीर्सन्नमा म मा पनि यसै गरी त्रिषित भएको छु त्यो काले चाहिँ कुन हो काले त पुरै काल्पनिक पात्र हो तर त्यो भित्रको जुन आशा जुन एउटा मासु प्रतिको तृष्णा हो तृष्णा हो त्यो चाहिँ मैले पनि अलिकति फिलिङ्स गरेर भोगेको छु क्या त्यो तृष्ण म पनि कुनै बेला कुनै दृश्यमा कुनै घटनामा त्यो जन्मिएको थियो त्यसलाई मैले आफूमा त्यसमा मिसाएको छु आफ्नो अलिकति अनुभव साह्रै सुन्दर कथा र बुधनको घोडी जुन यहाँले शीर्षक राख्नु भएको छ बुधनको घोडी चाहिँ चितवन सौराको एउटा कथा होइन हजुर एउटा टाँगा चलाएर जीवन निर्वाह गर्ने को कथा हो र यसमा चाहिँ पशुको पीडा कस्तो हुन्छ जीवन्त रूपमा यहाँले उतार्नु भएको छ यही शीर्षक चाहिँ किन छाड्नुभयो अहिले अलिक पृथक शीर्षक दिनको लागि मैले यो छानेको बुधनको घोडी भनिसकेपछि तराई क्षेत्रको कुनै कथा होला भन्ने हुन्छ चितवन पनि तराई नै हो, हो। दुःखको पराकाष्ठ जुन छ दुःखको पराकाष्ठलाई बुदनको घोडीले पनि प्रतिबिम्बित गरिराखेको मैले पाएँ गरेको छ करिसमा ब्याउन त ब्याएको सकल्ती भएन त्यसलाई ब्याउनु होइन तु आयो भनौँ न आशा सबै तु यो देखेकै दृश्य भयो होइन सबै कल्पना गरी रचना गर भाइ यो अठसट्ठी सालतिर होला मेरो एकजना बिरामी हुनुहुन्थ्यो चितवनमा त्यहाँ बिरामी राखेको थियो मेरो आफ्नो मान्छे उहाँलाई हेर्न म यहाँबाट गएको थिएँ अनि मेरो सानो बाबु र म गएको थियौँ अनि उहाँलाई डिस्चार्ज गर्यो हस्पिटलबाट अनि हामी सौरा त्यहाँ पुगेपछि सौरा हेरेको थिएन यहाँ गएपछि जाउँ न त हेरेर जाउँ भनेर अनि हामी सबैजना गयौँ उहाँहरू दुईजना तिनजना म पाँचजना हामी थियौँ गयौँ जाँदाखेरि हामीले चाहिँ एउटा टाँगामा चढ्नु पर्दो रहेछ त्यहाँ सौराबाट टाढीबाट सौरा जाँदा टाँगामा जानु पर्दो रहेछ टाँगामा चढ्यौँ टाँगामा त्यो करिस् थियो त्यो टाँगाको घोडाको नाम करिस्मा थियो अनि घोडा थियो घोडी करिस् भएपछि घोडी नै थिएन घोडी नै थियो होला अनि अलिक परेर खोला हुँदो रहेछ एउटा राप्ती खोले के खोला हुँदोरहेछ त्यो खोला तरेर जानु पर्दो रहेछ त्यो खोला तरिसकेपछि त्यो टाँगा हिँड्न सकेन क्या टक्कै अडियो अलिअलि उकालो रहेछ त्यो खोलाको भिरालो त उसमा अडियो त्यो अडियो उले उसले टाँगावालाले त्यसलाई कति कोसिस गरो हिडाउनको लागि त्यसले सकेन तान्न दृश्य चाहिँ यसको बीचबिन्दु चाहिँ त्यही हो अरू सबै कल्पना अभिव्यक्तिको अर्को माध्यम उद्घार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु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 पत्रचारि हम ठेगा हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काठमंड ईमेल आईडी हो उदगार एट जीमेल डॉट कम रेडियो श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा कथा चर्चा गरिराखेका छौ। कथाकार हुनुहुन्छ मन्दिरा मधुश्री बुदनको घोडी उहाँकै कथाकृतिको न्यूमा हामीले यति कुराकानी गऱ्यौ र एउटा कथा पनि उहाँबाटै सुन्यौं मन्दिराजी गीत गजल पनि निकै सुन्दर लेख्नुहुन्थ्यो पहिला पहिला छन् पहिला पहिला नि लेखिराखेको बिचमा अलिकति सुस्त भएको थियो निरन्तर तीत सुना गीत सुना म एउटा एउटा एउटा यो मेरो बिल्कुलै नयाँ गीत हो एकदम लेटेस्ट अघि सर तिम्रै नाउँको बात लाग्छ होला पछि हटौँ चोखोप्रीतमा घात लाग्छ होला अघि सर तिम्रै नाउँको बात लाग्छ होला पछि हटौँ चोखोप्रीतमा घात लाग्छ होला एकान्तमा बल्जी दुख्ने तिम्रै यादै जाली एकान्तमा बल्जी दुख्ने तिम्रो यादै जाली तगारोले छेकिएन मन बागको माली छत्ता छुल्ल बग्दै आउँछौ मनको सङ्घारमा उभौं भने अञ्जुलीमा माता लाग्छ होला अघि सरं तिम्रे नाउँको बात लाग्छ होला पछि हटौं चोखोप्रीतमा घात लाग्छ होला न त साक्षी किनाराका बयानमा राख्ने न त साक्षी किनाराका बयानमा राख्ने न त कुनै दशी प्रमाण हकमा दावी गर्ने सुगन्धै लहरमा आउने मिठो यादलाई यसै छोडी दौ तरहरात लाग्छ होला अघि सर तिम्रे नाउँको बात लाग्छ होला पछि हटाउनु होइन ल ठिक छ त्यसो यो घरको र त्यो घरको बोलचाल अह था छैन यो घरको र त्यो घरको बोलचाल अह थाहा छैन यो चाहिँ मैले त्योर्क यो काठमाडौँमा छिमेकीहरू एउटै करेसा जोडिएर बसेका छन् एउटै घरमा तीन तलामा मान्छे बसेका छन् तर अह बोलचाल कसैको देखिनँ कि त्योले मलाई छोएर यो लेखे है काठमाडौँ यो घरको र त्यो घरको बोलचाल अह थाहा छैन एक अर्वेश हालचाल अह था यो घर को, को बोलचाल अह था एक अर् को परिवेश रालचाल अह था गुनगुन सुनिश्चले कुनगुन सुनिश्चित गीता कुरान वाइंद्रजाल अह था घर को बोलचाल अह था अर् को परिवेश रहा था ढोका सावधान रखाल खतरा बोड़ छोका रखाल में खतरा का बोर्ड आपू कंगाल हो की ऊ मलाम माल, अह था घर बोल को बोलचाल अह था छो परेश हालचाल अह था करे जोड़ बल्सी तप्कने एक करे जोड़ बल्सी तप्कने एक मिल्छन कि एक आपस में अह था यो घरको र त्यो घरको बोलचाल अह थाह छैन एक अर्काको परिवेश र हालचाल अह थाह छैन सङ्घार कटेर सँगै हिँडेको खै कहिले देखिएन सङ्घार काटेर सँगै हिँडेको खै कहिले देखिएन भेटमा अङ्कमाल गर्छन् कि हात हालहाल अह थाह छैन यो घरको र त्यो घरको बोलचाल अह थाह छैन एक अर्काको परिवेश र हालचाल अह था छैन आफु कंगाल हो कि उमालामाल था छैन धन्यवाद यो काठमाडौँ त बुझी नसक्नुको पो छ त अचम्मको रहेछ मैले पनि देखेँ म पनि बसेँ काठमाडौँमा अहिले आठ नौ वर्ष भइसक्यो बसेको अच्छा म लाग्छ हामी गाउँ घरतिर आइहेलो एउटा केही कुरा भयो भने गाउँघरि उल्टिन्छ गाउँघरि खुसी भयो भने गाउँघरि खुसी हुन्छ दुखी भयो भने गाउँभरि समावेश हुन्छ तर यहाँ त खुसी भए पनि एक्लै एक्लै कोठामा रहनु पर्ने दुःख पर भने एक्लै गर्नुपर्ने एउटै घरमा बसेको छ ओल्लो खोटो पल्लो खोटु बोलचाल थाहा छैन बोलचाल भएको हुँदैन चिनजान हुँदैन थाहा छैन समय बितेको थाहा हुँदैन दस वर्ष लगाऊ नआटेको न्यूमा एउटा गीत पनि सुन्यौं गजल पनि सुन्यौं तपाईँ जस्तै लेख्ने श्रोताहरू घर देश पर्देश जता सुकै हुनुहुन्छ विदा माग्ने बेलामा केही भन्नुहुन्छ लेख्न चाहिँ निरन्तर लेखिरहनु पर्दो रहेछ हतार चाहिँ गर्नुहुँदो रहेछ कृति निकाल्ने मैले पनि लेख्ने धेरै अगाडिदेखि लेख्न शुरू गरेको अहिले भर्खर कृति निकाल्दैछु हुन त जे कुरा पनि समय आउँछ क्या र त्यसैले लेख्नेहरूलाई लेखिरहनुहोस् कुनै न कुनै दिन समय आउँछ त्यसले कुनै न कुनै छाप छोड्नु सक्छ नै भन्ने मलाई लाग्छ श्रोताओ आजको को उदगार में रहन्भ कथकार गीतकार गजलकार मन्दिरा, मधुश्री वहां सृजन यात्रा लेखनयात्रा निरंतर अगा बढ़ोस् भाई आज को उदगारवा प्राविधिक साथी राधिका ओझा रमेश पौड़े विदा मगस नमस्कार